नमस्कार अनि हार्दिक स्वागत छ सर, कार्यक्रम नारी सरकारमा प्राविधिक कक्षमा हुनुहुन्छ रिजन र साथमा छु म मा सम्झना अर्पण सबका सदैं का रेडियो अर्पण एक सौ चार थप्लु बास घे तीन इंटरनेट लाइन में डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम विश्व को जुनसुक कुना में रहें भी सुन सकून कार्यक्रम नारी सरकार का लाई हर एक हप्ता को बिहार बिहान सात तीसदी करीब करीब उपस्थित होने कर गद कार्यक्रम नारी सरकार में हमी नारी संबंधी विविध जानकारी राख्द पच्ला समय में घटि महिला हिंसा संबंधी घटना विभिन्न क्षेत्र में महिला भोग्परिक महिला में हिने दृष्टिकोण यीमात्र न भई कार्यक्रम में हमी सफल नारी साहस नारी नारी का साहसिक कार्य बारे में जानकारी द्ने गदौ साथी विभिन्न संघ संस्था में मा आबद्ध महिला दीदी बहनसंग कार्यक्रम में राख्स आज हामीसँग हुनुहुन्छ साना किसान कृषि सहकारी संस्था लिमिटेड पदमपुर सितो हुन्की व्यवस्थापक शिला बस्नेतजी शिलाजी यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम नारी छिलाजी दिनचारी कसरी बिताइरहनु भएको छ ठिकै छ र शिलाजी साना किसान कृषि सहकारी संस्था लिमिटेड पदमपुर छोी चाहिँ व्यवस्थापक हुनुहुन्छ यस बाहेक अरू कुन कुन संस्थामा बुद्ध हुनुहुन्छ यस पदमपुर पारा लिगल मूल कमिटीको कोषाध्यक्षमा रहेर रहे पनि काम गरेको छु हजुरको स्थापना भएको दुई हजार छैसठी साल असार एक गते विधिवत डिभिजन सहकारी कार्यालयमा हाम्रो संस्था दर्ता भएको हो र यो संस्थाको मुख्य उद्देश्य चाहिँ के होला यो संस्थाको मुख्य उद्देश्य चाहिँ पछाडिएको महिला दिदी समूहमा आबद्ध गरी र उनीहरूको आर्थिक सामाजिक विकास गर्ने यो संस्थाको लक्ष्य रहेको हो जस्तै कतिजना हुनुहुन्छ जनशक्ति अहिलेसम्म हाम्रो शेर सदस्य चाहिँ महिला महिला छौँ र तेह्र सय पचपन्नजना हामी महिला दिदीबहिनीहरू यो संस्थामा आबद्ध रहेका छौँ जस्तै यो संस्थाको कार्यक्षेत्र यस क्षेत्रको कार्यक्षेत्र पदमपुर गाविस पुऱ्याएर जुटपानी गाविस र शक्तिखोर गाविसलाई पनि हामीले हाम्रो विधानमा कार्यक्षेत्र राखेका छौँ जस्तो साना किसान कृषि सहकारी संस्थामा सबैजना महिला दिदीबहिनीहरू आबद्ध हुनुहुन्छ र यसको यसले चाहिँ के काम गर्छ यसले महिला दिदीबहिनीहरूलाई समूहमा आबद्ध गरी र दिदीबहिनीहरूको दुई चार रुपियाँ फजुल खर्चलाई पनि बचत गर्ने र उनीहरूको बचत गर्ने बानीमा पनि सिकाउँछ र दिदीबहिनीहरूलाई चाहिएको बेला एउटा साउका नभइकन र एउटा आफ्नो समूहमा बसेर संस्थामा बसेर छिटो सजिलो र सरल तरिकाले ब्याजमा चाहिँ उहाँले चाहिँ ऋण लगानी हामीले यस संस्थाबाट गर्छौँ र दिदीबहिनीहरूको जुन त्यो लिएको कर्जाबाट उहाँले केही आय आर्जन गर्नुहुन्छ र उहाँले गर, आय आर्जनबाट आफ्नो आर्थिक विकासमा पनि उहाँले चाहिँ सुधार गर्नुहुन्छ चा। यो सरकारी संस्थालाई चाहिँ कुनै संस्थाको सहयोग मिलेको छ यस साना किसान कृषि सहकारी संस्थाको सहयोग भन्नाले हामीलाई रिप्लिकेसन साना किसान कृषि सहकारी संस्था लिपिप्ले गरेको हो जुन कि साना किसान विकास ब्याङ्कको सहयोगमा र साना किसान विकास ब्याङ्कले हामीलाई सहयोग गर्छ त्यसको हामी सेयर सदस्य पनि हौँ र हामीलाई साना नेपाल केन्द्रीय कृषि सहकारी गी सङ्घले पनि सङ्घमा पनि हामी आबद्ध छौँ र जिल्ला कृषि सहकारी सङ्घमा सङ्घले पनि हामीलाई सहयोग गर्छ जस्तो यो कृषि सहकारी संस्था साना किसान कृषि सहकारी संस्थाहरूले चाहिँ मुख्य गरी महिलाको लागि चाहिँ के कस्तो कार्यक्रमहरू ल्याएका छन् जस्तै च्याउ खेतीहरू हुन्छ नि महिलाहरूले गर्न खोजेका के के कामहरूमा चाहिँ अहिलेसम्म कामहरू गरेका छन् विशेष गरी यो संस्थाले चाहिँ च्याउ खेती लगायत केरा खेती घरेलु काम पनि यसले गरेको हुन्छ जस्तो एउटा नाङ्ले पसल राखेर पनि आफ्नो जीवनस्तर उकास्न उर, सक्नुहुन्छ नि त्यसले गर्दाखेरि महिला दिदीबहिनीहरूको लागि यो संस्थाले चाहिँ विशेष गरी चाहिँ एउटा उनीहरूको आय आर्जन बढोस् भन्ने हिसाबले चाहिँ गाई पालनदेखि लिएर होइन बङ्गुर पालन त्यसपछि गएर माछा पालन अनि त्यसपछि गएर दिदीबहिनीहरू घरै बसेर पनि एउटा ऊन काट्ने व्यवस्था पनि यो संस्थाले मिलाएको छ त्यो पनि गर्नुहुन्छ र उहाँले लगेको ऋण टाइममा तिर्नुहुन्छ र आज मैले यति गरेँ बाख्रा पालेर जस्तो उहाँलाई हामीले चाहिँ नेपाल सरकारको अनु नेपाल सरकारले दिएको ऋणमा चाहिँ नौ पर्सेन्टमा हामीले दिदीबहिनीहरूलाई लगानी गरिन्छ त्यो नौ पर्सेन्टको ऋण भनेको अहिले कुनै पनि एउटा ब्याङ्कले दिन सकेको अवस्था छैन कि एउटा संस्थाले दिएको छ त्यसमा पनि दिदीबहिनी ओहो भनेर सबै गौरव गर्नुहुन्छ र सस्तो ब्याज अनि त्यो बाख्रा पालेर भैँसीबाट उसको दुधले वहाले चाहिँ अनि बेचेर हामीले चाहिँ त्यो ब्याज किस्ता तिर्नु हुन्छ र यति पैसा भयो मेरो घर खर्च चल्यो भन्नुहुन्छ साउ काम माग्न जानु परे होइन सान, यो संस्था सा साना किसानहरूको लागि स्थापना भएको रहेछ भन्ने चाहिँ दिदी बहिनीहरूले महसुस गर्नुभएको छ जस्तो ऋण दिने प्रक्रिया हुन्छ नि कस्तो कस्तो प्रक्रियाबाट चाहिँ ऋणहरू दिनुहुन्छ त्यो एउटा किसानले गर्ने व्यवसाय हेरेर पनि दिन्छ होइन र समूहमा आबद्ध गराइन्छ एउटा दिदीबहिनीलाई ऋण चाहियो भने बिना धितु उहाँलाई हामीले तिस हजारसम्म चाहिँ ऋण लगानी गरेका हुन्छौँ र धितो राखेर उहाँले के गर्छु वैदेशी रोजगारमा कोही अब पठाउँछु पढ्नको लागि अब छोराछोरीलाई विदेशतिर पठाउनु पर्ने हुन्छ भने त्यस्तो अवस्थामा नै हामीले धितो राखेर दुई लाख रुपियाँसम्म चाहिँ हामीले चाहिँ हाम्रो सदस्यहरूलाई चाहिँ ऋण वितरण गरेको छौँ जस्तो साना किसानै कृषि सहकारी संस्थाहरूले चाहिँ बहिला दिदीबहिनीहरूलाई कस्तो फाइदा पुगेको छ प्रत्यक्ष अप्रत्यक्ष रूपमा एउटा दिदीबहिनीहरूको बचत बस्ने बानी बचत गर्ने बानी बसेको छ र अर्को कुरा उहाँहरूलाई चाहिँ यदि लङ्गेसँग कुनै रुपियाँ माग्नु पर्ने थियो भन्दाखेरि आफ्नो श्रीमानसँग पैसा आफ्नो खर्चको लागि सानोतिनो आफ्नो खर्चको लागि आफ्नो श्रीमानको मुख ताक्नुपर्ने अवस्था पनि छैन आज दिदीबहिनीहरूलाई त्यो कुराबाट पनि यो संस्थाले चाहिँ सेवा पुऱ्याएको छ दिदीबहिनीहरूलाई जस्तो छैसठी सालमा चाहिँ स्थापना भयो र अहिलेसम्म आउँदा चाहिँ यो संस्था सञ्चारमा चाहिँ के कस्ता चुनौतीहरू आइपरेका छन् संस्था सञ्चालनमा सुरुमा त चुनौतीहरू धेरै थिए होइन त्यसलाई एउटा समाधान गर्दै गइयो र जुन त्यतिखेर दिदीबहिनीहरूले यो समूह संस्था भनेको के हो र यस्ता कति आयो कति गए हाम्रो के सेवा पुग्यो भन्ने कुरा पनि थियो होइन उहाँलाई आउनुहोस् यो संस्था हाम्रै हो हाम्रै गाउँठाउँमा जन्मेको हाम्रै गाउँठाउँको दिदीबहिनीहरूले चलाएको संस्था हो यो भागेर कहीँ जाँदैन भन्दैन यहाँ नजाने यसमा के हुन्छ र कति आए कति गयो हामीलाई कसले के गराएको र भन्नुहुन्थ्यो एउटा चेतनाको कमी थियो आज उहाँहरू प्रत्यक्ष रूपमा साँच्चै साना किसान चाहिँ हाम्रै लागि स्थापना भएको रहेछ भनेर समूहमा आउनुहोस् बचत गर्नुहोस् भनेर हामी भन्नु पर्दैन उहाँहरू आफै आउनुहुन्छ लो न हाम्रो समूह गठन गरिदिनु पऱ्यो हामी संस्थामा ग बसेर काम के अरे दुई चार पैसा पनि आफ्नो जम्मा गर्छौँ र हामीले यहाँबाट पाउने सुविधा पनि लिन्छौँ भन्दाखेरि हुन्छ आउनुहोस् तपाईँहरू यो प्रक्रिया मिलाएर आउनुहोस् त्यसपछि हामी तपाईँहरूलाई समूह गठन गरिदिन्छौँ भन्छौँ त्यसपछि उहाँहरू आएर अहिले चाहिँ धेरै नै राम्रो भएको छ दिदीबहिनीहरूले धेरै कुराहरू बुझ्नु भइसकेको छ जस्तो सहकारी संस्थामा चाहिँ सबैजना दिदीबहिनीहरू हुनुहुन्छ र आर्थिक हुन्छ नि हिसाब चाहिँ गैर काहीँ तलमाथि केही परेको छैन समस्याहरू त्यस्तो केही छैन त्यो एउटा दिदी बहिनी अहिले पनि राज्यले पनि अब कतिपय सङ्घ संस्थाहरू अब चाहिँ सङ्घ संस्था ब्याङ्कहरूमा पनि होइन अब जस्तो कमर्सियल ब्याङ्कहरू कति छन् त्यसमा पनि अब मैला नै राख्ने पर्या ठाउँमा मैलाहरू नै देखिन्छ किनभन्दा महिला आर्थिक कारोबारमा एक त पारदर्शी हुन्छन् इमान्दारी हुन्छन् त्यसले पनि होला र महिला एउटा चाहिँ उनीहरूलाई चाहिँ एउटा विकास नेतृत्व पनि गर्नुपर्छ भनेर एउटा महिलालाई चाहिँ नेतृत्व तहमा पनि अगाडि बढाएको गर्दा पनि खासै यो आर्थिक कारोबारमा आजसम्म त्यस्तो समस्या केही परेको छैन जस्तो भनिन्छ नि पुरुषहरूभन्दा पनि महिलाहरू चाहिँ अलिकति हिसाब किताबमा संवेदनशील हुन्छन् बढी र यस्तो हुन्छ नि कुनै पनि नराम्रो हिसाब किताबमा चाहिँ तल माथि पढ्दैन भन्छ नि के भन्नुहुन्छ त्यो पक्कै पनि हो पुरुषहरूभन्दा मैला हिसाब किताबमा मैला पारदर्शी हुन्छन् कतिपय ठाउँमा पुरुषहरू बसेको ठाउँमा यति करोड पनि हिनामिना भयो यति भनेर हामीले मिडियाहरूबाट पनि सुनेको छौँ पत्र पनि सुनेको छौँ त्यो वास्तवमा हो मैला किन भन्दा ऊ आफैमै इमान्दारी हुन्छ र उसले किन भन्दा उसले कसैको पनि दुई रुपियाँ तिर्नु छ भने कसरी तिर्ने भन्ने पछिमा हुन्छ कि खाने भन्दा पनि उसले तिर्ने पछिमा त्यसले गर्दा पनि राज्यले चाहिँ महिलालाई चाहिँ अब समूह अथवा संस्था कुनै पनि अब सरकारी कार्यालयहरूमा चाहिँ मैला नै अगाडि सारेर चाहिँ अहिले महिलालाई नै बढी फोकस गरेको अवस्था चाहिँ छ जस्तो कुनै पनि सङ्घ संस्थामा आबद्ध नहुनु भएको दिदीबहिनीलाई चाहिँ तपाईँ सहकारी संस्थामा आउनुहोस् भनेर किन भन्नुहुन्छ दिदी सहकारी एउटा सहकारी हो हो होइन सबैको एउटा साझा सहमतिले नै त्यो संस्था चल्ने हो र एक्लै गर्दा केही गर्न सकिन्न भने समूहमा भइसकेपछि दिदीबहिनीहरूले पनि केही गर्न सक्नुहुन्छ र पिल्सिएर घरै बस्ने दिदीबहिनीलाई चाहिँ बाहिर निस्किनु भयो भन्दा दुई चार कुरा दिदीबहिनीहरूसँग भन्नु पाउनु भयो भने त्यो भित्रको आफूसँग गुम्सेको कुराहरूलाई हल्का हुन्छ त्यसले गर्दाखेरि उहाँको एक त उहाँको बाहिर निस्किने बानी पनि विकास भयो र अर्को कुरा उहाँको दुई चार रुपियाँ पैसा पनि बचत भएर केही कुराहरू ज्ञान लिने कुराहरू पनि उहाँले मौका पाउनुहुन्छ र दिदीबहिनीहरूको चेतनामा वृद्धि हुन्छ भनेर नै हामीले चाहिँ सहकारी क्षेत्रमा आउनुहोस् हाम्रो यो संस्थामा बस्नुहोस् भनेर उहाँलाई चाहिँ हामीले भन्छौँ जस्तो पछिल्लो समयमा महिला हिंसा सम्बन्धी घटनाहरू घटिरहेका छन् होइन जस्तो यो महिला हिंसा कुन घटनाहरूलाई घट्नको लागि ए घटाउन कम गर्नको लागि चाहिँ यो कुनै पनि सहकारी संस्थामा चाहिँ आबद्ध भएपछि कमी होला पक्कै पनि हुन्छ र कुनै एउटा दिदीबहिनी घरमा सधैँ पिल्सिरहनु भएको छ र उहाँको चाहिँ मैला घरेलु हिंसामा पर्नु भएको छ उहाँलाई मैले सामाजिक आर्थिक कारणले पनि हिंसामा परेको हुन्छ र उहाँले बाहिर निकाल्न सक्नुहुन्न भने र बाहिर निस्किसकेपछि यो संस्थामा आबद्ध भइसकेपछि आज फलान मलाई यस्तो भयो बाए भन्नुभयो नि त त्यहाँ गएर धेरै दिदीबहिनीहरूले गरेर यो किन भयो भनेर छानबिन गर्नुहुन्छ र उहाँको व्यथा पिर मर्खालाई बुझेर अनि त्यसपछि उहाँले पाउने न्याय कहाँ छ उहाँले सम्बन्धित निकायसम्म पुऱ्याइदिने काम दिदीबहिनीहरूले पनि गर्नुहुन्छ त्यसले गर्दा पनि त एउटा मैलालाई अप्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग पुगेको हुन्छ नि जस्तो महिलाहरू चाहिँ आर्थिक रूपमा सबल हुने हो भने पनि महिला हिंसाका घटनाहरूमा चाहिँ कमी आउँछ भन्ने भने सुनिन्छ नि मान्नुहुन्छ मान्छु एकदमै हो किन हामी पराजीवी भएर नि बाँच्नु परेको कतिपय पर अवस्था छ श्रीमानको कमाइ खाएर बाँच्ने मैला र आफैले कमाएर खाने मैलामा फरक छ आफैले केरे जुन जागीर खाएर म केही गर्छु भनेर हिँड्ने मैलामा थुपक्कै पनि फरक छ त्यसले गर्दा पनि हो र महिला दिदीबहिनी हामी आफैमा सक्षम भयौँ भने दुई चार रुपियाँ पैसाको लागि हाम्रो श्रीमानको मुख ताकनै नपरे पनि हामी आफैमा मजबुत हुन्छौँ यो एउटा शिक्षाको कारणले पनि हामी पछि परेको भने अर्को आर्थिक कारणले पनि पछि परेको छौँ अर्को हामी एउटा लिङ्गको आधारमा पनि महिलालाई पछि पारिन्छ त्यसले गर्दा पनि हामी महिला दिदीबहिनीहरू पछि परेको चाहिँ प्रशस्त हाम्रो समाजमा छन् साना किसान कृषि सहकारी संस्थाको भावी योजना चाहिँ के छ यसको भावी योजना हामी सम्पूर्ण दिदीबहिनीहरूलाई समूहमा आबद्ध गर्ने र दिदीबहिनीहरूको इच्छाअनुसार उहाँले इच्छा अनुसार हामीले काम गरिदिने र दिदीबहिनीहरूको दुई चार रुपियाँ पैसा गर बचत गरेर नै भोलि एउटा बुढेस कालको सहारा हुने हिसाबले पनि हामी त्यो बचत गरिदिने र उहाँहरूको त्यो बचत उहाँको आर्थिक विकास हामीले सामाजिक विकास पनि उहाँहरूलाई चाहिँ गरिदिने चाहिँ यो संस्थाको चाहिँ एउटा भावी योजनामा रहेको जस्तो दुई हजार छैसठी सालमा चाहिँ आबद्ध हुनुभएको कति सदस्यहरू हुनुहुन्छ महिला दिदीबहिनीहरू होइन उहाँहरूको पहिलाको अवस्था र अहिलेको अवस्थामा चाहिँ के परिवर्तन पाउनु भएको छ उहाँहरू पहिला अफिसमा आउँदा हाम्रो संस्थामा आउँदा खुलेर कुरा गर्न सक्नुहुन्थेन डराउनुहुन्थ्यो लाज मार्नु थिए भन्नुहुन्थ्यो अनि अहिले उहाँहरू हामीभन्दा पनि यो कुरो त यस्तो हो निर तर्क वितर्क दिन सक्ने भइसक्नु भएको छ किनभने एउटा क्षमता वृद्धि पनि भइसकेको छ कि उहाँहरूसँग अनि त्यसले गर्दाखेरि धेरै फरक कुराहरू छ उहाँहरूको आर्थिक रूपमा पनि सबल हुनुभएको छ कुनै दिदीबहिनीले गाई एउटा दिदीले गाई पालेर चाहिँ उहाँले महिनामा चाहिँ खर्च सम्पूर्ण खर्च घटाएर उहाँले चाहिँ तेह्र हजार रुपियाँ बचत गर्नुहोस् क्या कमाउनुहोस् कि तेह्र हजार कमाउनलाई त हाम्रो दाजुभाइहरू विदेश गएको छन् क्या त्यसले गर्दाखेरि नगर्यो भने के हुँदैन गर्न पऱ्यो र मिहिनेत गर्नुपर्छ र त्यतिकै बिना परिश्रमको फल खान खोजेर पाइँदैन परिश्रम गर्नुपर्छ परिश्रम गरेपछि पक्कै पनि परिश्रमको फल चाहिँ खान पाइन्छ जस्तो तपाईँ पारा मूल कमिटी पदमपुर गाविसको सदस्य पनि हुनुहुन्छ होइन यो कस्तो संस्था हो तपाईँले के गर्नुहुन्छ यसमा यो संस्था विशेष बाल गरी महिला र बालबालिकाको हक अधिकारको लागि अर्ध महिला कानुनी संस्था हो र यो संस्थाले चाहिँ हामीले कुनै एउटा महिलालाई घरेलु हिंसामा पर्नुभएको छ उहाँको चाहिँ श्रीमानले अथवा कुनै एउटा एकल महिला हुनुहुन्छ उहाँलाई बोक्सीको आरोप लागेको छ सामाजिक रीतिरिवाजअनुसार उहाँलाई तिरस्कार गरे खाने यो महिला दिदी पनि यस्तो समाजमा एउटा उदाहरण त छ नि अब नराम्रो छोरो मान्छे देख्यो भने चाहिँ बोक्छु भने नराम्रो एउटा चाहिँ एकल मैलादेखि नै बोक्सी भनी छ नि त्यसले गर्दा पनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि यस्तो होइन उहाँलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ भनेर चाहिँ उहाँलाई चाहिँ भन्छौँ त्यति भन्दा भन्दै पनि त्यो समाजले टिएन उहाँको घर पर परिवार पर अथवा कुनै थिचोमिचो गर्ने माग व्यक्तिले चाहिँ मानेन भने उहाँलाई चाहिँ सम्बन्धित ठाउँ चाहिँ यो ठाउँ गयो भने तपाईँले आफ्नो न्याय पाउनुहुन्छ हामी सम्बन्धित ठाउँसँग पुऱ्याइदिने चाहिँ गर्छौँ जस्तो पुरुषलाई बोक्सो भन्दा पनि महिलाहरूलाई नै बढी बोक्सीको आरोपमा मारिएको कुटिएको घटनाहरू चाहिँ बढी सुन्नुमा गाविसमा चाहिँ महिलाहरूको अवस्था कस्तो छ कस्तो देख्नु भएको छ के कस्ता घटनाहरू पाउनु भएको छ यस्ता घटनाहरू महिलाहरूलाई विशेष गरी बक्सिको आरोपमा एकजना एकल मैला हुनुहुन्थ्यो जुन एकल मैलालाई बक्सीको आरोप भनेर उहाँलाई गु खोइथ्यो कि र अनि उहाँलाई चाहिँ त्यसरी खुवाउँदाखेरि चाहिँ अनि पछि प्रहरी चौकी यताउति लिएर आएर अनि कुरा गऱ्यो अनि होइन यस्तो हुन्छ मैलालाई एकल मैलालाई हामीले चाहिँ अब उहाँ कि जहाँ कि उहाँ साह्रै छैन भनेपछि त्यो समाजमा उहाँको बाँच्ने आधार भनेको समाज हो नि त त्यो समाजले नै तिरस्कार गऱ्यो भने त उहाँ कसरी बाँच्न सक्नुहुन्छ त भनेर हामीले चाहिँ कुरा गरिसकेपछि अनि जब त्यसो गरिसकेपछि उहाँको म उहाँ मैलालाई चाहिँ हामीले चाहिँ ल यस्तो गर्नुहुन्न भने माफी मगायो चौकीबाट लिएर गएर घर राख्यो यस्तो गर्नुहुन्न यो सामाजिक रुचि कुरीतिलाई हटाउनुपर्छ यो एउटा अन्धविश्वास हो भनेर भनिसकेपछि उहाँले पनि माफी माग्नु भयो पुरुषले अनि पछि गएर महिलाले पनि पछि गएर उस साँच्चै दिदीबहिनीहरूले मेरो आँखा खोलिदिनु भयो आज दिदीबहिनीहरूको सहयोगले नै म यहाँसम्म आएँ भनेर एकअल महिलाले चाहिँ भन्नुहुन्छ उहाँ चा, साहस गरेर अगाडि बढ्नु भएको छ त्यो नै खुसी लाग्छ हामीलाई समाजमा हामीले परिवर्तन गरेका रहेछौँ भनिरहेको कुनै दिदीबहिनीलाई अब पुरुषले आफ्नो लोग्नेले पिटेको छ होइन त्यस्तो दिदीबहिनीहरूलाई मलाई आज मेरो श्रीमानले यस्तो गर्नुभयो म के गर्ने होला भनेर आउनुहुन्छ ल प्नु चाहिँ उहाँको श्रीमानलाई गरेर सम्झाउँछौँ सम्झाइसकेपछि होइन म अब यस्तो गर्दिनँ कतिपय कुराहरू अनि उहाँले गर्नुभएको पनि छैन र उहाँको चाहिँ पहिलाको जीवनभन्दा पछिको जीवन चाहिँ फेरि परिवर्तन भएको पनि धेरै उदाहरण हुन्छ जस्तो दैनिक जस्तो चाहिँ सुन्नमा आउँछ आफ्नै श्रीमानले चाहिँ श्रीमतीलाई कुटेको जलाएको मारेको यस्तो घटनाहरू होइन जस्तो आफ्नै श्रीमानले चाहिँ श्रीमतीलाई कसरी यस्तो किन यस्तो गर्छ होला तपाईँलाई के लाग्छ त्यो एउटा श्रीमान एउटा विचारमा भर पर्ने कुराहरू छ कतिपय कुराहरू चाहिँ अब श्रीमान श्रीमतीको चाहिँ आफ्नो दुइटाको कुराहरूमा मेल नखाएर पनि तँ हुनसक्छ कतिपय आर्थिकको कारणले पनि तँ हुनसक्छ त्यसमा हरेक कुराहरू चाहिँ जोडिएको हुनसक्छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार हामी नारी सम्बन्धी विविध जानकारीहरू राखिरहेका छौँ पछिल्लो समयमा घटिरहेका महिला हिंसा सम्बन्धी घटनाहरू विभिन्न क्षेत्रमा महिलाहरूले भोग्नु परेका समस्याहरू महिलामा हेरिने दृष्टिकोण यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी सासू नारीहरूको बारेमा पनि जानकारी दिने गर्दछौ आज भने हामी कार्यक्रममा विभिन्न संस्थामा बद्ध महिला दिदी कुराकानी अन्तर्गत आज हामी सान कृषि सहकारी संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड पदमपुरसित अनु व्यवस्थापक शिला हामी कुराकानी गरिरहेका छौँ कुराकानीलाई फेरि पनि अगाडि बढाउन चाहे जस्तो शिला चाहिँ तपाईँको आफ्नो व्यक्तिगत कुरा चाहिँ सोद्धा चाहे के छ खुसी हुनुहुन्छ एकदमै खुसी छु जस्तो भनिन्छ नि महिलाहरू तपाईँ प्रबन्धक पनि हुनुहुन्छ होइन यसरी महिला भएर अगाडि बढ्नको लागि चाहिँ तपाईँलाई घर परिवारबाट कस्तो सपोर्ट मिलेको छ साँच्चै पनि यदि मेरो घर परिवारबाट यो सपोर्ट नपाएको भएदेखि म यति धेरै महिला दिदीबहिनीहरूलाई समेटेर र यो क्षेत्रसम्म यति अगाडि चाहिँ पक्कै पनि म आउने थिइनँ यसमा मेरो विशेष गरी मेरो श्रीमानको मुख्य देन छ त्यसपछि मेरो आमाको पनि मुख्य देन छ र उहाँहरूले नै मलाई जाऊ तिमी समाजको लागि पनि केही गर्नुपर्छ घरको मात्रै लागि होइन समाजको लागि तिमीले के केही गर्नुपर्छ भनेर नै उहाँहरूको प्रेरणाले प्रेरणाले नै म यहाँसम्म आएको हो र जस्तो भनिन्छ नि महिलाहरू चाहिँ होइन महिलाहरू अगाडि बढ्नको लागि घर परिवारको आफ्नो श्रीमानको साथ भएन भने चाहिँ महिलाहरूले चाहेर पनि गर्न सक्दैन भनेर भन्छ नि त्यो चाहिँ हो महिलालाई बाहिर निस्किनको लागि घर परिवारको साथ अवश्य पनि हुनुपर्छ जब ऊ घर परिवारको साथ छैन भने एक्लै ऊ आफू बाहिर निस्केर कुनै पनि काम गर्न सक्दैन सपोर्ट चाहिँ हुनुपर्छ यस्तो चा। कार्यक्रममा चाहिँ कार्यक्रम सुनेर बस्नुहुने दिदीबहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ म कार्यक्रम सुनेर बसिरहने सम्पूर्ण दिदीबहिनीहरूलाई मेरो तर्फबाट चाहिँ म जस्तै सम्पूर्ण दिदीबहिनीहरू खुलेर हिँड्नुहोस् अगाडि बढ्नुहोस् हातमा साथ र पहिला आफ्नो घर बनाउनुहोस् घर बनाइसकेपछि आफ्नो टोल छिमेक अनि समाज बनाउनुहोस् पहिला आफ्नो घर बिगारेर कोही दिदीबहिनी पनि न नहिँड्नुहोस् भनेर म चाहिँ सम्पूर्ण दिदीबहिनीहरूलाई भन्न चाहन्छु अन्तिमा फेरि कृषि सहकारी संस्था लिमिटेड पदमपुर सितो अनि व्यवस्थापक हुनुहुन्छ होइन महिलाहरूलाई चाहिँ सहकारी संस्थामा किन आबद्ध हुनुहोस् होइन कुनै पनि संस्थामा आबद्ध हुनुहोस् अगाडि बढ्नुहोस् भनेर चाहिँ किन प्रेरणा दिनुहुन्छ एकचोटि भनिदिनुहोस् न वास्तवमा महिला दिदीबहिनीहरूलाई अघि नै नै भनिसकेँ मैले महिला दिदीबहिनीहरू हाम्रा दिदीबहिनीहरू एउटा चेतनाको कारण एउटा शिक्षाको कारण एउटा आर्थिकको कारणले जुन दिदीबहिनीहरू खुम्चिएरै बसिरहनु भएको छ र आफ्नो पीडालाई त्यतिकै भित्रै भित्रै जुन उकुस मुकुस बनाएर राखिरहनु भएको छ र तपाईँहरू बाहिर निस्किनुहोस् आवाज उठाउनुहोस् हामी मैला दिदी बहिनी पनि गर्न नसकिने कुरो के छ र गर्न चाह्यो भने त्यो हिक्मत हुनुपर्छ साहस गर्नुपर्छ तपाईँहरू आउनुहोस् जसरी म हिँडेको छु त्यसरी नै तपाईँहरू हिँड्न सक्नुहुन्छ यदि म मैला भएर म निस्किन सक्छु भने तपाईँहरू किन निस्किन सक्नुहुन्न मलाई हेर्नुहोस् भनेर मेरो उदाहरणहरू दिन्छु र अनि त्यसपछि उहाँहरू भन्छ साँच्चै हो एउटा उहाँ जसरी निस्किनु हामी किन नसि ननिस्किने भनेर दिदी एउटा तँ छाप पनि परिसकेको छ पहिलाको तुलनामा हाम्रो पदमपुरका दिदीबहिनीहरू धेरै सक्षम पनि भइसक्नु छ धेरै कुरा धेरै ज्ञान पनि लिस लिइरहनु भएको छ र धेरै प्रगति पनि भएको छ र दिदीबहिनीहरू सशक्त रूपमा अगाडि बढेको चाहिँ मैले पाएको छु हुन्छ शिलाजी कार्यक्रम आइदिनु भयो हामीसँग छोटो मिठो कुराकानी गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद रेडियो अर्पणलाई पनि मलाई यहाँसम्म बोलाएर नारी सरोकारमा बोल्ने मौका दिनुभएकोमा रेडी अर्पणलाई मेरो तर्फबाट र साना किसान कृषि सहकारी संस्था लि पदमपुरको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो साना किसान कृषि सहकारी संस्था लिमिटेड पदमपुर चितवनकी व्यवस्थापक शिला बस्नेत यिनै कुराकानी सँगै आजको लागि कार्यक्रम नारी सरकारको हामी अन्त्यन्ततिर आइसकेका छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम नारी सरकार रेडियोहरू पनि एक सय चार ठुलो पाँच एक बकुलहरू चितवन सम्पर्कको लागि फोन शून्य छपन्न पाँच हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद प्राप्त मित्रहरूजनलाई हार्दिक धन्यवाद दिँदै तपाईँको आफ्नै साथी बस कार्यक्रम नारी सरकारबाट विधामा अक्सु हौस्ता नमस्कार सुबदिन